नमस्कार माझमा प्रस्तुत गर्नको लागि प्राविधिक मित्र आवाजबाट सुन कुमार उपस्थित भएको छ कार्यक्रम सुब्बा बिहानीमा रहेर विश्वस्त हामी आजको पञ्चाङ्ग त्यसैगरी आजको दिन कसरी व्यतीत हुन्छ बार राशिफलले आजको दिनलाई कसरी देखाउँछ त्यसै गरी रेडियो अर्पण एक सय चार थप पाँच मेघहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै पठाउनु भएको जन्मदिनको शुभकामना प्रस्तुत गर्ने गर्छौरी साल साउन पन्ध्र गति मंगलबार श्रवण कृष्ण पक्ष अष्टमी तिथि नेपाल जुलाई ेमको बीचमा कमी नहोला भन्न सकिन खर्चको समय भएको छ अरूले गरेको कामको साँची आफु सा। राशी। राशी हुने तपाईँको लागि देखिन्छ यतिकै अरूको विवादमा पर्नुहोला तपाईँले सोच्नु भएको काम बन्ने देखिन्छ सोचेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ मेथुन राशि हुने तपाईँको लागि जागिरबाट तपाईँलाई एकदम फाइदा हुने खालको समय रहेको छ यात्राको लागि पनि राम्रो समय छ काम सम्पन्न कर्कट राशि हुने, हुने तपाईँको लागिमित हुनुपर्ने देखिन्छ तपाईँको समय माया प्रेममा खर्च भोग विलासाको सामय किनमेल हुने देखिन्छ अधुरा काम पूरा हुने समय पनि छ सोचेर अगाडि बढ्नुहोला हुने समय रहेको देखिन्न म चिन्तित रहने खालको दिन पनि छ केही गरिहाल्ने वातावरण भनेशि हुने तपाईँको लागि जागिरबाट एकदम फाइदा हुने खालको समय छ यात्राको लागि एकदम राम्रो समय रहेको देखिन्छ काम सम्पन्न हुनेछ तुला राशि हुने तपाईँको लागि कुनै कुरामा जिद्दी गर्नु तपाईँको लागि त्यति राम्रो देखिन्न तपाईँको प्रगति देखेर अरूले जहाँ गर्ने समय पनि भएको छ काममा एकदम सचेत रहनु भए पनि राम्रो हुनेछ हुने तपाईँको लागि सभा सम्मेलनमा भाग लिनुपर्ने खालको दिन रहेको देखिन्छ विभिन्न देवालय मठ मन्दिरको भ्रमण हुने खालको दिन पनि छ विचार गर्नुहोला धनु धनुशि धनु राशि हुने तपाईँको लागि पद बढ्ने खालको समय भएको देखिन्छ विरोधीहरू पनि तपाईँको सेवा गर्न पछि पर्ने छैनन् आफन्तजनबाट पनि राम्रै सहयोग मिल्नेछ मकर मकर आज़को दिन राम्रो रहेको देखिन्छ महिनाको अन्त्यतिर केही फाइदा हुने खालको समय पनि परिवारको पर्याप्त सहयोग प्राप्त हुनेछ नोकरीबाट भलाइसको काम हुनेछ शरीरमा सुखभोग प्राप्त हुने, हुने, सुख हुने देखिन्छ कार्यको प्रगति हुन देखिन्छ विदेश यात्राको अवसर आउन सक्ने सम्भावना धार्मिक कार्यको लागि पनि जे जो छ भने पनि हामी सही तरिकाबाट हाम्रो कामलाई अगाडि बढ़ायौँ भने अवश्य पनि हाम्रो आजको दिन राम्रो रहनेछ बाट स र इन्टरनेटी उन्नाइस घण्टे प्रसारणमा कस्ता कस्ता खालका कार्यक्रमहरू प्रसारण हुन्छ